यर रत्नगर एक बकुलर पुरानों कर्मचार्य पेट्रोल पंप संगे फोन नंबर शून्य छप्पन्न पांच तिरसठी दु सौ नब्बे रंग रोगन सैनेटरी टॉयलेट बाथरूम का फिटिंग सामन दक्ष प्लम्बर पेट्रोल को व्यवस्था एशियन पेट्स को आधिकारिक दिक्रेता जानकारी कराइन एटिच्युट लर्निंग एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स को पढाइ हुने एटिच्युट मल्टिलर्निङ लर्निंग खैरानी चार नारायणी डेभलपमेन्ट बैङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरातर चितवनै र चेक मेसिन द्वारा एकै साथ रङ्गीन सफाई गर्ने एक मात्र छापाना र दित विद्युत प्राधिकरण गाडी कोड शून्य छपन्न पाँच छब्बिस सात एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अठचालिस एजुकेसन आयल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना पार्छ नेक्स्ट एजुकेसन लाइन्स सोख नारायण गढरो नाइन सिन्धुपाल्चोकमा पहिरोमा परि आठ जनाको मृत्यु केही के बेपत्ता पहिरोले थुनेको सुनकोशी नदी विस्तारै आफै खुल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि नेपाल आउँदै मोदीको भ्रमणको तयारी पूरा नेपालको हितमा भारतसँग विद्युत व्यापार सम्झौता गर्नुपर्ने पूर्व ऊर्जा मन्त्री विष्टको भनाई राजनैतिक दलमा महिला सहभागिता अर्थपूर्ण रूपमा हुनुपर्नेमा महिला अगुवाहरूको जोड सहभागिता संख्या संख्यात्मक रूपमा भए पनि गुणात्मक हिसाबले हुन नसकेको गुनासो चीनको एक कारखानामा भएको विस्फोटमा कम्पनीमा पैंसठी जनाको मृत्यु मेक्सिकोमा क्राइम रिपोर्टिङमा रोक लगाउने गरी ल्याएको नयाँ कानूनको पत्रकारद्वारा विरोध रुइस स्वराजले फिफाको निर्णय वृद्ध हालेको निवेदनमा आगामी शुक्रबार सुनवाई हुने नमस्कार लागि रेडियो अर्पण एक सय चार थब्लु पाँच मेगाडसँगै संसार अनलाइनै साथ सुनिरहनु भएकोजितासँगै म ध्रुवराज सिन्धुपाल्चोकको जूरे स्थित सुनकोसी नदीमा माथिबाट खसेको पहिरोमा परि आठ जनाको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन् बाह्र विषयसँग जोड़िएको रामसे पाँचको जूरे भन्ने स्थानमा गएको पहिरोले राति करिब तीन बजेतिरबाट नदी थुनेको हो नदी थुनिएर ताल बनेपछि बीस घर डुभानमा परेका छन् ती घरका डेढ़ दर्शन जति बेपत्ता भएको बताइएको छ पहिरोले थुनेको सुनकोसी नदी विस्तारै आफै खुल्दै गएको छ पहिरोको सतहभन्दा माथि पानी पुगेपछि नदी खुल्दै गएको हो नदी खुलेपछि हुने सम्भावित घटनालाई ध्यानमा राखी सुरक्षाकर्मीलाई सतर सतर्क तुलाइएको छ पहिलोले थुनिएर ताल बनेको सुनकोशी नदीको पानी कचाउन सुरक्षाकर्मीले बम विस्फोट समेत पहिरो विस्फोट गराएको ठीक 48 मिनेट पछाडि त्यही स्थानबाट विस्तारै पानीको वाह बढ़ाउन सेनाको काली प्रसादगढ़ले दोस्रो विस्फोट समेत गराएको थियो पूर्वी क्षेत्रका पहाड़ी र कोशी व्यमा समेत उच्च सतर्कता अपनाइएको छ भारतीय सुरक्षाकर्मीहरू पनि यति बेला कोशी ब्यारेजमा उच्च सतर्कतामा बसेका छन् यसै बीच सरकारले सुनकोशीमा भएको विपत्ति न्यूनीकरणका लागि सहयोग गर्न भारत र चीनलाई आग्रह गरेको छ सुरक्षा समितिको बैठक गृहमंत्री वामदेव गौतमले बाढ़ीको क्षति कम गर्न दुवै देशलाई प्राविधिक सहयोगका लागि आग्रह गरेको जानकारी दिनुभयो भारत र चीनले पनि जस्तो सुकै सहयोग गर्नका लागि तयार रहने जवाब दिएका छन् यस्तै सरकारले बाढ़ीले प्रभाव पार्न सक्ने नदी आसपासको दुई सय मीटर र कोशी नदी क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ यस्तै सरकारले कोशी नदीले पार्न सक्ने प्रभाव कम गर्न त्यस क्षेत्रमा सात सय परिचालन कुछ सरकारले आज राती र भोलि खतरा बढ़ी हुन सक्ने अनुमान गरेको छ सुनकोशी नदीमा आएको पहिरोको कारण तीनवटा विद्युत उत्पादन केन्द्रमा क्षति पुग्दा देशभरको विद्युत आपूर्ति प्रभावित हुने भएको छ पहिरो 45 मेगावाटको बटेकोसी विद्युत केन्द्रका टावर ढलेकाले उत्पादन बन्द भएको छ यस्तै 10 मेगावाट सुनकोसी पावर हाउस र साढे 2 मेगावाटको सानिमा हाइड्रो पावरको उत्पादन गृहमा क्षति पुगेकाले राष्ट्रिय प्रसारण लाइनमा साढे मेगावाट बिजुली कम भएको छ यसले देशभरको विद्युत आपूर्तिमा असर पार्ने नेपाल विद्युत प्राधिकरणका निर्देशक शेरसिंह भाटले जानकारी दिनुभयो नेपाल विद्युत प्राधिकरणले अहिले हप्ताको साढ़े सा लोड घंटा लोडसेडिंग करते आये अब विद्युत आपूर्ति कमी आए लोड लोडसेडिंग बढ़ने भाटले जानकारी द्विन् प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणमा दुई दिन नेपाल भ्रमणमा आउन लाग्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ भोलि विहान उहाँ नेपाल आइपुग्ने हुनेछ उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा प्रधानमन्त्री कोइरालाले स्वागत गर्ने कार्यक्रम रहेको छ परराष्ट्र मन्त्रालयका अनुसार अति विशिष्ट कक्षमा प्रधानमन्त्री मोदीको सम्मानमा उन्नाइस तोपको सुलामी समेत दिइनेछ भोलि नै परराष्ट्र मन्त्री महेन्द्र बहाद्र पाण्डेले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्नुहुनेछ भोलि दिउँसो दुवै देशका प्रधानमन्त्रीहरूबीच प्रधानमन्त्रीकाले सिंहदरबारमा भेटघाट र त्यसपछि दुई मुलुकका प्रतिनिधि मण्डलबीच प्रधानमन्त्री तहमा नेपाल भारत सम्बन्धका विविध पक्षमा वार्ता हुनेछ त्यसपछि मोदीले सुभाष चन्द्र नेमाङसंग भेट गर्नुहुनेछ भेटपछि भारतीय प्रधानमन्त्री मोदीले व्यवस्थापिका संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ भोलि बेलुका नै भारतीय प्रधानमन्त्रीको सम्मानमा प्रधानमन्त्रीको रात्री भोजको आयोजना गर्नुहुनेछ भ्रमणको दोस्रो दिन सोमबार विहान उहाँले पशुपतिनाथको दर्शन र पूजा अर्चना गर्ने कार्यक्रम छ त्यसै गरी सोही दिन उहाँले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति डाक्टर रामवरण यादवसंग शिष्टाचार भेट गर्नुहुनेछ भेट पछि राष्ट्रपति डाक्टर यादवले प्रधानमन्त्री मोदीको सम्मानमा दिवा भोजको आयोजना गर्नुहुनेछ यसै गरी सोमबार अपरान् भारतीय प्रधानमन्त्री मोदीसं विभिन्न राजनैतिक दलका शीर्ष तथा व्यापारिक समुदायले सामूहिक तथा व्यक्तिगत रूपमा पनि भेट गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ दुई दिने औपचारिक भ्रमण पूरा गरी वहाँ साउन उन्नाइस गते स्वदेश फर्कनु हुनेछ मोदीको भ्रमणका क्रममा भारतीय प्रतिनिधि मण्डलमा सत्तरीदेखि पचहत्तर जना अधिकारी सामेल हुने तर द्विपक्षीय वार्तामा दुवै देशका पच्चीसदेखि सताइस जना वरिष्ठ अधिकारीृत सहभागी हुनेछन् मोदीले पशुपतिमा गर्न लाग्नु भएको दर्शन पूजाका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलले बीपीको समाजवादी सिद्धान्तलाई परिमार्तन गर्नुपर्ने बताउनु भएको छ नेपाली कंग्रेस ललितपुर उपमहानगरपालिका सले पाटनको सुन्धारामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले बीपीको सिद्धान्तलाई समयअनुकूल परिमार्थन गर्दै अगाडि बढ़नुपर्ने बताउनुभयो पुरानै मानसिकताले अब पार्टी चल्न नसक्ने भन्दै उहाँले नयाँ ढंगले सोच्नुपर्नेमा जोड़ दिनुभयो उहाँले समयमै संविधान बनाउनका लागि खबरदारी गर्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो एउटा गुट पछि नलागेर पार्टी बाहिर प्रतिस्पर्धामा उत्रनु पर्नेमा उहाँले जोड़ दिनुभयो नेकपा एमालेका नेता माधव कुमार नेपालले युवा पुस्तामा उत्पन्न अविश्वास राजनीतिज्ञको लागि चुनौतीको विषय भएको बताउनु भएको छ आज काठमाडौँमा भएको एक कार्यक्रममा नेपालले भन्नुभयो नेताहरू आश्वासन दिन मात्र जान्दछन् काम गर्दैनन् र अधिकांशले गलत कुरालाई संरक्षण गर्दछन् भन्ने धारणा कडीला मस्तिष्कमा पो दुर्भाग्यपूर्ण कुरा हो र यसले राम्रो संकेत गर्दैन उहाँले समाजमा जस्तै राजनीतिमा सबै एकै खाले मानिस नभएको कुरा उल्लेख गर्दै साँचो अर्थमा जनता र समाजको सेवा गर्ने भावनाका साथ गरिएको राजनीतिलाई समर्थन तथा साथ दिनुपर्ने बताउनुभयो वहाँले जनताको नाममा गरिने फचाइलाई दण्डित गरिनुपर्ने समेत बताउनुभयो फरक प्रसंगमा नेपालले तोकिएको समयभित्रै संविधान निर्माण गरी आर्थिक प्रगति र समृद्धिको बाटोमा अगाडि बढ़ाउन सकेमा राजनीतिप्रति जनविश्वास बन्ने बताउनुभयो नेकपा एमालेका सचिव गोकर्ण विष्टले नेपालको हितमा भारतसँग विद्युत व्यापार सम्झौता गर्नुपर्ने बताउनु भएको छ प्रेस चौतारी नेपाल सितमनले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव विष्टले अवसरलाई देशको समृद्धिसँग जोड्नुपर्ने भन्दै नेपालको हितमा विद्युत व्यापार सम्झौता गर्नुपर्नेमा जोड़ दिनुभयो पूर्व ऊर्जा मन्त्री समेत रहनुभएका सचिव विष्टले लेबी कोटा र कर, कर निर्धारण नगरी निर्वाध रूपमा पीटीए हुन जरूरी रहेको बताउनुभयो उहाँले भारतसँग विद्युत सम्झौता गर्न सकिए नेपालको जलविद्युत विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो विष्टले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनले नेपाल र भारतबीचको सम्बन्ध राम्रो हुने बताउनुभयो राजनैतिक दलमा महिला सहभागिता अर्थपूर्ण रूपमा हुनुपर्नेमा महिला अगुवाले जोड़ दिएका छन् यूएनडीपी द्वन्द कार्यक्रम क्षेत्रीय भरतपुरको सहयोगमा महिला जिल्ला समन्वय समिति चितवनले आज रत्नगरमा आयोजना गरेको राजनैतिक दलमा महिला नेतृत्व र भूमिका विश्विक अन्तक्रिया कार्यक्रममा बोल्दै महिला अगुवाले यस्तो बताएका हुन् विभिन्न दलमा महिलाको संख्या संख्यात्मक रूपमा भए पनि गुणात्मक हिसाबले हुन नसकेको उनीहरूको भनाइ थियो कार्यक्रममा नेकपा चितवनकी उपसचिव पार्वती राहलले दुई हजार त्रिसठी सालमै राज्य घोषणा गरेता तापनि कुनै पनि दलले महिला सहभागिता पूरा गर्न नसकेको भन्दै यसमा बस हुन जरूरी रहेको बताउनुभयो नेतृत्वका लागि महिलाको नेतृत्व गर्ने महिलाहरू नै प्रभावकारी भूमिका निर्वाह नसकेको उहाँले स्वीकार गर्नुभयो संविधान सभाको चुनावमा पनि महिला बीच नै प्रतिस्पर्धा गराएको भए संविधान सभामा पनि महिला प्रतिनिध्व बन्ने विश्वास उहाँको थियो महिला जिल्ला समन्वय समिति उपाध्यक्ष तथा कंग्रेस चितवन के महिला अगुवा सुशीला ओप्रेदीले नेपाली कंग्रेसले केन्द्रको पदाधिकारीमा एक सनाचित्र लेखा यादवलाई मात्रै सहभागिता गराएको भन्दै जिल्ला तहमा अझै सहभागिता हुन नसकेको बताउनुभयो यस्तै एकीकृत नेकपा माओवादी महिला अगुवा तथा समन्वय समितिकी सदस्य संगीता भट्टराईले राज्यले दे दिएको तेत्तीस प्रतिशतको अधिकारमा समेत अहिले दलहरू चुकेको बताउनुभयो त्यसैले चितवनमा महिलाहरूको उचित प्रतिनिधित्व लागि आज छलफलको आयोजना गरेको उहाँले बताउनुभयो कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै चितवन क्षेत्र नम्बर का संविधान सभा सदस्य श्री स्नात अधिकारीले महिला कमजोर हुन्छन् भन्ने भावना अन्त्य अति गर्दै महिला नेतृत्व स्थापित हुन जरूरी रहेको औलाउनु भयो महिलालाई महिलालाई छुट्टाइँदै आएको आरक्षित कोताबाट मुक्ति पाउनु पर्नेमा जोड़ दिँदै सभासद अधिकारले आरक्षित भन्दा आफ्नो क्षमताले गर्ने काम उच्च स्तरको हुने विश्वास व्यक्त गर्नुभयो त्यस्तै चितवन क्षेत्र संविधान सभा सदस्य रामकृष्ण घिमरेले इतिहासमा महिलाको नेतृत्व भएको हुँदा इतिहासको मूल्यांकन गर्दै अघि बन्नुपर्ने बताउनुभयो महिलाको अधिकारको सवाल पुरूष विरोधी नभएकाले सँगै गर्दै जानुपर्नेमा उहाँले जोड़ दिनुभयो त्यस्तै स्थानीय विकास अधिकारी एवं महिला समन्वय समिति चितवनका अध्यक्ष भरतमणि पाण्डेले कुनै पनि निकायमा वा दलमा महिलाको सहभागी ता संख्यात्मक रहे पनि गुणात्मक हुन नसकेको बताउनुभयो स्थानीय निकायले पूर्णता नपाएसम्म महिलाले नेतृत्व गर्न नपाउने उहाँले औलाउनु भयो कार्यक्रममा नेपाली कंग्रेस चितवनका सभापति टेक प्रसाद गुरुङ नेकपा एमाले चितवन के उप सचिव पार्वती रावल एकीकृत नेकपा माओवादी जिल्ला इन्चार्ज ईश्वरी भटराई राप्रपा नेपालका जिल्ला अध्यक्ष बद्रेती मसिन्हा राप्रपाका जिल्ला अध्यक्ष रामहरि कणेल राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डम्बर पूरी नेकपा माओवादीका मद्रो नेपाल राष्ट्रीय जनमुक्ति पार्टीका अध्यक्ष टेक थापा लगायतले बोल्दै महिला सहभागिताका लागि आफ्नो पार्टी पूर्ण प्रतिबद्ध रहेको बताए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 चितवनमा रहेको कृषि तथा वन विज्ञान विध्यालय अन्तर्गतको कृषि संकाय विरूद्ध सर्वोच्च अदालतमा रिढ़दार भएको छ कृषि संकायका डीन प्राध्यापक डाक्टर दिल्लीराम बरालले विश्वविद्यालय नियमावलीलाई मिसेर विज्ञापन खुलाई आफू निकटका प्राध्यापकहरू नियुक्त गर्ने प्रक्रिया नरोकेपछि विद्यालयका प्राध्यापकहरूले नै सर्वोच्च अदालतसँगै अख्तियार दुपयोग अनुसन्धान आयोगमा समेत मुद्दा दायर गरेका हुन् डिनले आफू निकट मानिने बालीरोग विज्ञानमा शंकर गैरे बाली प्रजननमा कृष्ण ढकाल र राज खंगरे बागवानी विज्ञानमा विशाल श्रेष्ठ र माधवधि दल ग्रामीण समाजशास्त्रमा केपी थपलिया र बाल्य विज्ञानमा सुम प्राजुली राख्ने तयारी भएको श्रोतले बताएको छ जसको विरोधमा क्याम्पसमा दिनौजसो विद्यार्थीहरूले सिटी जुलु समेत निकालिरहेका छन् नेपाल रेडक्रस सोसाटी उप शशाखा चितवनले आज एक कार्यक्रमका बेस प्रमुख अधिकारी नरेन्द्र राज शर्मालाई सम्मान गरेको छ विगत पन्ध्र महिनादेखि चितवनका प्रमुख जिल्लाधिकारीको रूपमा कार्यभार सम्हाल्दै आउनुभएका शर्माको अवकाशको पूर्व संध्यामा शर्मालाई सम्मान तथा विदाय गरिएको हो नेपाल रेडक्रस सोसाइटी उप चितवनका सभापति हरिप्रसाद नेउपाणीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा बोल्दै सभापति नेपाणीले राष्ट्रिय कृत्रिम घटना अभ्यासदेखि सम्पूर्ण विपदको घटनामा श्रमाले खेलेको भूमिका अतुलनीय रहेको बताएका थिए सम्मानित भएपछि बोल्दै श्रमाले सरकारको काठमा भएको जिम्मेवारीलाई नेपाल रेडक्रस सोसाइटीले गरेको भन्दै विपद परेकाहरूको अभिभावकको रूपमा कार्य गरेको बताउनुभयो कार्यक्रममा सहायक प्रमुख जिल्लाधिकारी शिवराम गेलाललाई पनि सम्मान गरिएको थियो सो अवसरमा रेडक्रसको बारेमा तयार पारिएको करिब पैंतिस मिनट लामो वृत्त समेत प्रदर्शन गरिएको थियो सप्तरीमा जीवको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ कुशाहा छ पूर्व पश्चिम राज में जीप को ठक्कर एक मोटरसाइकिल चालक को मृत्यु सवार एकजना घाइते भूर्वतर्फ जाते एक ज सवन्न एघार नंबर को जीवी विपरीत दिशा तरफ जा स तीन प तैतीस नब्बे नंबर को मोटर साइकिल ठक्कर दिया हो जीप को ठक्कर गंभीर घाइते भैया दुबई मध्य दुई मधे सिड़ा नौ का पैंतीस वर्ष रामकुमार यादव को प्रचार का क्रम में वाहन आठका पच्चीस वर्षका जीवन मण्डलको नेहुरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ उता प्रधानपीटबाट टोटिको विपिन नगरमा एकजनाको ज्यान गएको छ दुर्गा निम्न माध्यमिक विद्यालयका प्रधान भीमबहादुर बोहराले कुटपिट गर्दा बर्छेन बीपीनगर आदर्श प्राथमिक विद्यालयका शिक्षक धानबहादुर बोहराको ज्यान गएको हो इलाका प्रहरीकारले बिपिन नगरका अनुसार आदर्श प्राथमिक विद्यालयमा भएको अभिभावक बी क्रममा मृतक दानबहादुरले विद्यालयको कोषबाट ब्याजमा पाँच हजार रुपियाँ लगेको र सामा ब्याज नतिरेको भन्दै भीमबहादुरले कुटपिट गरेको स्थानीय वासीले बताएका छन् प्रधानमंत्रीकी कारण वीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा पदाधिकारी नियुक्त हुन नसकेको स्वास्थ्य मन्त्री खास अधिकारीको आरोप प्रति तपाई के भन्नुभयो यी हुन सक्छ बी प्रधानमन्त्रीलाई चुनौती सी सस्तो लोकप्रियता तपाईंले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ यी हुन सक्छ भन्नेमा बत्तीस प्रतिशत बी प्रधानमन्त्रीलाई चुनौती भन्नेमा 41 प्रतिशत सी सस्तो लोकप्रियता भन्नेमा सताइस मत व्यक्त गर्ने तपाई सम्पूर्णमा हाम्रो धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ राजनैतिक दलमा महिला सहभागिता बढ़ाउन के गर्नु पर्ला ए महिलाले नै आवाज उठाउनुपर्छ बी आरक्षित कोटा हटाउनुपर्छ सी विधान कार्यान्वयन गर्नुपर्छ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 पालो ट्राफिक खबरको यति बेला नारायणगढौँ सडक खण्ड खुला छ त्यसै गरी नानगढिन मुग्लिन विशेष काठमाडौँ मुगलिन्द मलिपोख र नारायणगढ परासी भुटो सडक खण्ड पनि खुल्ला छन्ून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम सैंतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम चौबिस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ जस्तै भोलि दिनभर पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार चीनमा कारको पाठ पुर्जा उत्पादन गर्ने कारखानामा विस्फोट हुँदा कम्तीमा पैंसठी जनाको मृत्यु भएको छ चीनको पूर्वी प्रान्त जेयाङ गसु प्रान्तको कुनसान शहरमा अवस्थित सु कारखानामा विस्फोट हुँदा एक सय भन्दा बढ़ी घाइते भएको सरकारी संचार जनाएको छ चार सय कामदार रहेको सो कारखानामा विस्फोटको बेला दुई जना कार्यरत रहेका थिए मेक्सिकोमा पत्रकारहरूले क्राइम रिपोर्टिङमा रोक लगाउने गरी ल्याएको नयाँ कानूनको विरोध गरेका छन् उत्तर पूर्वी सिना राज्यमा पत्रकारहरूलाई कुनै पनि आपराधिक घटनाको तस्विर लिन भिडियो वा अडियो रेकर्डिङ गर्न रोक लगाउने गरी कानून ल्याएपछि पत्रकारहरूले त्यसको आलोचना गरेका छन् नयाँ कानून अनुसार अब पत्रकारहरूले स्थानीय सरकारी अभियोगको कार्यालयले दिएको सूचनामा भरपर्नेछ संचार संस्था पत्रकार युनियन र अधिकारवादी समूहले यो प्रेस कानूनले प्रेस स्वतन्त्र खतरा निम्ताएको भन्दै त्यसको विरोध गरेका छन् सिना लोवा राज्यका अधिकारीहरूले भने कुनै पनि घटना भएको ठाउँमा प्रहरी छानबिनका लागि सुरक्षित राख्न पत्रकारहरूलाई रोक लगाइएको बताएका छन् नयाँ कानून आउँदो अक्टोबर पन्ध्र फुटबल स्टाइगर लुइस सुवारेजले विश्व फुटबल महासंघ फिफाको नडे विरूद्ध हालेको निवेदनमा आगामी शुक्रबार सुनवाई हुने भएको छ ब्राजिलमा सम्पन्न विश्वकप फूटबलको खेलका क्रममा इटालीका डिफेण्डर जर्जियो चिलेनीलाई टोकेका स्वारेजलाई फिफाले चार महिना कुनै पनि फुटबलका गतिविधिमा संलग्न हुन नपाउने प्रतिबन्ध लगाएको थियो सताइस वर्षीय सुवारेजले गरेको प्रारम्भिक अपीललाई भने फिफाको अदालतले अस्वीकार गरेको थियो इंग्लिस क्लब लिबरपुलबाट व्यावसायिक फुटबल खेल्दै आएका सुवारेजको फुटबल भविष्य धरापमा पर्ने अनुमान गरिएका बेला स्पेनिश क्लब बार्सिलोनाले सात लाख पाउण्डमा गत महिना आबद्ध गरेको थियो स्वारजलाई दिएको कारबाही यदि फिफाले फिर्ता लिएन भने कार्तिक मध्यदेखि मात्र खेल्न पाउनेछन् उनको प्रतिबन्ध फुकुवा नभए कुनै खेल मैदानमा छिर्न र क्लबमा अभ्यास पनि गर्न पाउनेछैन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 राजनैतिक दलमा महिला सहभागिता अर्थपूर्ण रूपमा हुनुपर्नेमा महिला अगुवाको जोड़ सहभागिता संख्या संख्यात्मक रूपमा भए पनि गुणात्मक हिसाबले हुन नसकेको गुनासो चीनको एक कारखानामा भएको विस्फोटमा कम्तीमा पैसठी जनाको मृत्यु मेक्सिकोमा क्राइम रिपोर्टिङमा रोक लगाउने गरी लगाएको नयाँ कानूनको पत्रकारद्वारा विरोध र उरोगेकाको निर्णय विरूद्ध हालेको निवेदनमा आगामी शुक्रबार सुनवाई बुलेटिन सकियो सहकर्मी सुजिता शिखहर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पंप फोन नंबर शून्य छप्पन्न पांच त्रिष्ठी रंग रोग सेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष पलम्बर पेंटल को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक बिक्रेता जानकारी कराइन एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्लिस जापानिज कोरियन भाषा एवं पढाइ हुने चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरा जर्मनी द्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापा विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अठचालिस एजुकेसन आयुल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना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 एसएलसी प्लस टू बैचलर मस्टर पास विद्यार्थी छात्रवृत्ति को कोटा में दापन जाने सुवर्ण अवसर नेपाल सरकारबाट मान्यता प्राप्त तथा जापानिजहरूको निगरानीमा सञ्चालित जापान पठाउने नेपालकै उत्कृष्ट कलेजबाट रु पाँच लाखसम्म छुट प्राप्त गरी जापानको विभिन्न शहरहरू टोकियो नागोया ओसाका सिन्दाई ओकिनावा तथा फुकुवाका जाने आफ्नो सपना पुरा गर्नुहोस् विशेष विद्यार्थीको लेभल टेस्ट गरी रु पाँच लाखसम्म छात्रवृद्धि प्रदान गरिने साथै धेरै विद्यार्थीहरूलाई जापान पठाउन सफल भएको एक मात्र कलेज ग्यारंटी का साथ संचालन चालीस वर्ष पुगे विद्याल कक्षा तथा जापानीजर संबंधी जानकारी जापान का स्कूल कलेज तथा विश्वविद्यालय डायरेक्ट संबंध जापान में अपने संपर्क का कार्य तथा जब सपोर्ट को लगी सुविधा तथा दस वर्ष जापान बच्चे अध्ययन पूरा कर द्वारा कक्षा संचालित कमजोर तथा रिजेक्टेड विद्या संपर्क सेंट्रल कॉलेज अफ भोकेशनल ट्रेनिंग प्राइवेट लिमिटेड काठम्डू ब्रांच अफिस सही चोक नारायण चितवन फोन शून्य छपन्न पांच बहत्तर दुई सह साठी मोबाइल अंठानब्बे सात पचास त्रिसठी नौ सय तिरासी सौराह चोक थाना चोक शून्य अठहत्तर पांच चितवन भ्याली प्लॉटिंग तथा हाउसिंग प्री अब आकर्षक घड़ेरी रत्न नगर आठ पर्सौनी डाड़ा गाँव स्थित साड़े तीन बीघा रहेको रहकर प्लट रू तीन लाख देख 20 लाख सम्ममा उपलब्ध छो सोही में आर सी ढलान सहित चार कोठा घर बिक्री में रहकर जानकारी कराइस का पूर्वाधार खाने पानी ढल छ मीटर सेतो पीछ बाटो लगात अन सुविधा सम्पन्न बीस हाथ देखि मोहड़ा घड़ेरी खरीद करी अपना उज्जवल भविष्य सुनिश्चित करोक देखी तीन सौ मीटर भि रंग फैक्ट्री को आधे में छुट्टे घड़ेरी बिक्री चितवन भी प्लॉटिंग तथा हाउसिंग प्री रत्नगर चितवन संपर्क का लगे राम प्रसाद पौडेल ओम शांति मोबाइल अंठानब्बे चार आउन चार इक्वन छह मनको सौ सतासी मन को चाहना होला हो गहना चाहिए गहना छी हरे कृष्ण हरे राम सुन सा आकर्षक डिजाइन विश्वासिलो नाम सारै हामी कहाँ आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसार सुनचादीका गरगहनाहरू तयार गरिन्छ साथमा पुराना गहना सातफेर तथा राशि अनुसारको पत्तर पनि उपलब्ध छ रत्नगर दु हाई स्कूल रोड चाँडी प्रोफाइट कृष्ण ढकाल समझौता ढकाल फोन नंबर सुना छप्पन पांच एकसठ दुई सीस मोबाइल अन्ठानबे चार चौन्न तेईस एक सौ सोलह रब्बे चार इका अन्ठानबे पांच सौ तिरासी गेट हे नया डिजाइन को रेलिंग आकर्षक अच्छा गेट तम सामग्री तपाईँलाई मात्र होइन काका सुवेदी सटर ग्रिलबाट बनाइने हरेक डिजाइन सबैलाई मनपर्छ नि हामी कहाँ सटर ग्रिल कहा गेट गेट लगायत सम्बन्धित सम्पूर्ण काम गरिन्छ सम्पर्क सुवेदी सटर ग्रिल उद्योग रत्नगर दुई हाई स्कुल रोड प्रोप्राइटर विष्णु सुवेदी मोबाइल अन्ठानब्बे चार पचपन्न चौरानब्बे तिन सय सतहत्तर खै के गर्नु याद एसएलसी पनि पास गर्नै सकिएन कमन यास हुन कुनै ठुलो कक्षा सात आठ नौ रेल भएकाले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य ने। नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्व भरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो संपर्क रोज एजुकेशन सेंटर 4 पर सात चितुवन फोन नंबर शून्य छप्पन्न पांच तिरियासीच मोबाइल अंठानब्बे चार पचास उनस दुई सय अठहत्तर रे पांच पचास रेडियो अर्पण एक सौ चार पांच मेगा श्रोता नमस्कार जीवनको मार्ग कार्यक्रममा हामी तपाईँलाई विशेष स्वागत गर्न चाहन्छौ दैनिक प्रसारण गरिने यो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो यसलाई सुन्नुहोस् र क्रिस्चियन जीवनमा अगाडि बढ्नको लागि प्रशस्त मार्गदर्शन यहाँले यसबाट लिन सक्नुहुनेछ परमेश्वरको प्रेम र आफ्नै हामी न्यानो स्वागत गर्दछौ आशाको वानीको आजको प्रस्तुतिबाट पनि तपाईँले परमेश्वरसँग नजिक रहेको अनुभूति गर्नुहुनेछौनु रह श्रोता कार्यक्रम तर्फ लागौ